तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् हाम्रै जुजुमानका अनुभवहरू कथाका रूपमा आज पनि सुन्छौँ यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर जुजुमानका अनुभव सुन्नु अघि कृषि क्षेत्रमा भएका समस्याको पहिचान र समाधानका उपाय बारे बुद्धिमान मामा र जिज्ञासु कुँ मो मामा ओहो, मेरी र किन्न नि असोर आम तरकारी भावनी कहो अस्तम सौ रुपया को तरकारी झोला भरी आऊ थो अ मुस्किल होते को को मामा? अब के ए तरकारीको भाउन परेको होला तर खेतमा उब्जेको सामान बजारसम्म ल्याउन त गाह्रो पर्दैन त खोइ बुझेको तिमीले अनि बजारमा सामान कम भएपछि महँगो त भइहाल्छ नि त्यो त हो तर बन्द नभएको बेलामा पनि तरकारीको भाव बढेको छ क्या बन्दले मात्र किसानहरू समस्यामा पर्ने हुन् त अनि के समस्या हुनु त किसानहरूलाई मजाले परिश्रम गर्छन् पसिना चुहाउन् हाकिमको कर्कर नि सुन्नु पर्दैन तल पनि पर्खान पर्दैन अनि आनन्द हुँदैन त लहर लहर कुरा सुन्दा पनि उद्यगै लाग्छ तिम्रो होइन यो केटाकेटीहरूले कस्तो सजिलो ठानेका रहेछन् ए किसानहरूको कामलाई ल पहिले खाजा खाउ अनि म कुरा बुझाउँछु भन्दै गर्नु न मामा किन महँगो हुन्छ तरकारीको भाउ यसै यसै यति पख न पख पहिला खाजा त खान देऊ मलाई अब हेर हाम्रा किसानहरूले अझै पनि बेच्न पैसा कमाउनु भन्दा पनि आफै खानाका लागि मात्रै उत्पादन गरिरहेका छन् अब धेरैले गरिरहेको यस्तै हो के उब्जाउको कुरा राम्रो मूल्यमा बेच्नु पर्छ भनेर पनि धेरै किसानले सोचेका पनि छैनन् त्यसमा पनि पहाडी हिमाली क्षेत्रमा हुने जुन उब्जाउ छ नि फिलले त त्यहाँका मानिसहरूलाई छ महिनासम्म पनि धान्दैन ल आफ्नोहरू कहिले पानी पर्ला अनि खेत रोपला काम गरौला भनेर बस्नु पर्छ यहाँ पुरै आकाशे पानीको भरमा छन् यहाँका खेतीपातीहरू अब समयमा पानी परेन राम्रो भएन भने ऋणमा डुब्या डुबे दुब्य यहाँका किसानहरू लगाएर त्यसो भए सिचाइ प्रणाली राम्रो भएमा किसानहरूले अहिले भन्दा पनि बढ्दी उब्जाउन सक्छन् त मामा हाँ तीती समस्या सामधान हो भाजी अब विदेश में रोपने देखि लीएर खन्ने उखलने भित्राऊने सब काम मिशी में लग यहाँ दाई करने भे गोरुला पिटते बस् का जम्मा एक प्रतिशत किसान ने मत ट्रैक्टर या मिशिन लगाकर खेती पाती रे यो सुंदा मैं सा मलाई त कस्तो नरमाइलो लाग्यो यो कुरा सुन्दा त कृषि प्रधान भनेर पढेको अनि किसानहरूको समस्या सुन्दा त सरकारदेखि पनि रिस पो उठिरहेछ त मलाई त रिस उठ्ने कुरा त भन्न अझै बाँकी नै छ के अस्ति तिमी आफै याद गर त पेट्रोलको लाइनमा कति बेरसम्म बसिआएको थियौ हो मामा तपाईँ र मलाई कस्तो गाह्रो भएको नि त्यो बेला घामले डढेर हेर्नुहोस् त अहिलेसम्म शास्ति हाम्रा किसानहरूले हरेक वर्ष भोग्नु पर्छ यहाँ मल किन्न लाइनमा बस्ने बेलामा हजारौँ रुपियाँ खर्च गरेर <laughs> मल किन्न डिपोमा जान्छन् हप यति मल पाउँछन् कतिले त रित्तै फर्किनु पर्छ थाहा छ तिमीलाई ओहो हो मामा मलाई त थाहै थिएन त्यही त भन्या त्यो भन्दा राम्रो बोरू विदेशी रासायनिक मलमा भर नपरिकन किसानहरूलाई प्राङ्गारिक मल उत्पादन गर्न अनि त्यसको प्रयोग गर्न सिकाउन सके कति राम्रो हुन्थ्यो ल भन त होइन अनि के त त्यस्तो मल बनाउने अनि बजारसम्म पुर्याउने काममा सरकारले किसान र युवाहरूलाई घच सके त यो व्यवसायले पनि कतिजनालाई काम दिन्थ्यो हो कि होइन अनि विदेशबाट पैसा तिरी तिरी मल किन्नै पर्दैन थियो रासायनिक मल मिसाएर माटोको सत्य नास पनि हुन्न थियो हाम्रो स्वास्थ्य पनि राम्रो हुन्थ्यो खोइ बुझेका यिनीहरूले <laughs> सरकारमा <laughs> <laughs> कृषि हाम्रो मुलुकमा किसानहरूले भोगिरहेका दुःख अनि सरकारी तवरबाट हुन सक्ने केही पहलका बारेमा हामीले वर्खर बुद्धिमान मामा र जिज्ञासुभान्जीको छलफल सुन्यौं अब लाग्छौं के स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ जुजुमान त्यो बिरानु टापुमा पुगेको पनि धेरै भइसकेको थियो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 ती मान्छेले आँखा लाग्ने किसिमको रातो सुट र रा ठुलो प्वाख खुसारेको बडो नक्कल गरेको टोप लगाएका थिए जुजुमानलाई देखेर ती मान्छे कराए ए बाबु म तिमीलाई पाँच सय रुपियाँ दिन्छु मेरो यो भारी उठाइदेऊ तुपयाँ जुजुमानले उत्सुकतापूर्वक दोहोऱ्याए तिमी पैसा कमाउन चाहन्छौ कि चाहँदैनौ निश्चय नै चाहन्छु अरू केही भन्ने सोच नआएपछि जुजुमानले यसै भने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 चारैतिर राम्रा बुट्टाहरू कुदिएको त्यो मेसिन ठूलो थियो यसको सबैभन्दा माथि एउटा ठूलो ढुवाङ थियो त्यो ढुवाङ जुजुमानको घरमा हातले दम्दिएर बजाउने बाजा जस्तै देखिन्थ्यो कस्तो राम्रो रंग रहेछ ती जटिल तर साह्रै मनसुने बुट्टाहरूको ढाँचालाई हेर्दै र टाउको घुमाउँदै जुजुमानले भने अनि त्यो माथिल्लो भागमा बज्ने ठुलो घन्टी के हो ती मान्छेले भने अगाडि आऊ र तिमी आफै हेर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 उनले आफ्नो खल्तीको पैसा राख्ने ब्यागबाट अर्को कार्ड निकालेर दिए त्यो अर्कै आकारको अर्कै रङको र टीकारम नाम अङ्कित भएको कार्ड थियो उनले एउटा पर्चा निकाले जसमा सुनौला अक्षरले ले लेखिएको थियो र त्यो कागजलाई कार्डमा टिकाराम नाम भएको ठाउँमै लगेर टाँसिदिए अब पर्चा पढ्दा डाक्टर टीकारामको स्वप्न मसिन भनेर पढ्न सकिन्थ्यो ती मान्छेले बिस्तारै भने मान्छेहरूको कुनै न कुनै त सपना हुन्छ नै ठिक खालि के हो भने मान्छेलाई आफ्नो सपनालाई वास्तविकतामा परिणत गर्ने तरिका थाहा हुँदैन ठिक डाक्टर टीकारामले जब जब, जब ठिक भन्थे तब तब टाउको हल्लाउँथे र ऊ जुजुमानले पनि स्वीकारोक्तिको रूपमा आफ्नो टाउको हल्लाउने गरे तिमीले पैसातिर यो साँचो घुमाऊ र यो पुरानो बाकसले केही निर्देशन दिँदै जान्छ त्यो सुन ठिक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 निर्देशन दिन्छ र कसैले उसले भनेका कुराहरू सुनिरहेका छन् कि भनेर त्यो मानिसले यताउता हेरे त्यसपछि यो मिसिनले सपना देख्नेहरूलाई बिस्तारै के के गर्नुपर्छ भने व्याख्या गर्छ बुझ्यौ तपाईँको मतलब यो मिसिनले उनीहरूलाई लठ्ठो पार्छ ए होइन होइन होइन होइन त्यो मान्छेले विरोध गर्दै भने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 आचरणका अनौठा व्यक्तिहरूसँग भेट्दै अनौठा अनौठा अनुभवहरू सङ्घाल्दै गरेको जुजुमानको बिरानु टापुको यात्रा आजलाई यति नै त्यो बिरानु टापुमा जुजुमानको थप यात्रा हामी अर्को अङ्कमा प्रस्तुत गर्छौ यो सँगै अघि बढौंको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको नौं अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडब्लुडब्ल्यु डट फेसबुक डट कम फोवर स्ल्यास अघि बढाउमा सुन्न सक्नुहुन्छ